जवानी तप तप चु जवानी ओके गीत सुनी चलचित्रटीएम बाट रादर्शन में आने भाई यो चलचित्र प्रदर्शनमा आउँदैछ साउ एघार गतिबाट हुन त योभन्दा अगाडि प्रदर्शनमा आउनुपर्ने चलचित्र प्रदर्शनमा आएको थियो तर एक दिन मात्र प्रदर्शन भएको थियो र धेरै प्रदर्शन को दिन पाउन सकेन र पुनः प्रदर्शनमा आउँदैछ चलचित्र एटिएम रई दिन अडि चलचि को डेट आ, आ, फिक्स करें निर्देशक यादव शुरू इसी निर्माता आ, दिनेश थापाले चलचित्रलाई श्राउण चार गतिबाट प्रदर्शनमा ल्याउने कुराकानी गरी राखेका थिए तर रा, श्राउण चार गतिबाट प्रदर्शनमा आउन सकिनँ फेरि चौधको कुराकानी थियो चौधमा पनि प्रदर्शनमा आउन नसकेपछि अब श्राउण एघार गते चाहिँ फाइनल डेट तोकेको जानकारी मलाई मा भर्खर मात्र एसएमएस मैले पाएको छु र दिनेश थापा फिल्मका लगानीकर्ता हुन् र फिल्ममा उनले पनि काम गरेका छन् एज कलाकारको हिसाबले र यो चलचित्रको चर्चा परिचर्चा अगाडि देखिने भएको हो प्रदर्शन पनि भएको तर मात्र केही स्टेसनमा एक सौ भएको थियो तर पुनः प्रदर्शन हुँदैछ यो चलचित्र केही सिन काटना काटेर प्रदर्शनमा आएको छ एटिएम र अबलाई भने श्रावण एघार गते यो चलचित्रले फाइनल डेट लिएको छ र श्रावण एघार गते अल नेपाल रिलिज हुँदैछ चलोचिएम यादव सुरवाल निर्देशक सन्तोष प्रभाको सङ्गीत पाइन्छ जियाकिसी थापा सोनिया शर्मा सुमिना कार्की लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ र अब सिनेमाले के कस्तो गर्ने हो त्यो पनि हेर्न बाँकी छ हल्ला त व्यापक छ अब हल्ला खल्ला रूपको बिजनेस व्यापार भने के कस्तो गर्ने हो र एटिएम प्रदर्शनमा आउँदैछ एघार गते साउन एघार गतिबाट यो जानकारी सँगसँगै चार थुप्रो पाँच मेगा सुनेर बस्नुहुने श्रोताहरूमा हार्दिक हार्दी स्वागत छ प्रोग्रामको नाम हो एक्सन कट आउने गर्छ प्रत्येक सातको शनिबार पछि करिब कवि एघार बजीसम्म नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिका चर्चा परिचर्चा गर्दै आइराखेका छौँ प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउन लागेका चलचित्रहरू अनि प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् हामी सम्पूर्ण जानकारी प्रस्तुत गर्दै आइराखेका छौँ र यो प्रोग्राम तपाईँ इन्टरनेट अनलाइन रेडियो संसार भएर सुनिरहनु भएको छ भने रेडियो पनि एक सय चार थप्लो पाँच मेगा हर्जबाट पनि यो प्रोग्राम तपाईँ सुनिरहनु भएको छ जो जसले यो प्रोग्राम सुन्दै हुनुहुन्छ सबैलाई थ्याङ्कयू सो मच भन्न चाहन्छु प्रोग्रामबाट प्रोग्राम चलाउनुको लागि मलाई टेक्निकल रूपबाट सपोर्ट गर्दैछन् राजलाई राजलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु ओके सुरुवातमा मैले जानकारी गराइसकेको थिएँ एटिएम र गीत पनि राखिसकेको छु र एटिएमका निर्माता दिनेश थापासँग मैले कुराकानी गर्ने सोच बनाएको थिएँ तर दिनेशजीको आमा अलिकति विरामी हुनु भएको कारणले गर्दा उहाँ अहिले हस्पिटल हुनु छ र कुराकानी गर्न हामीले सकेनौँ र अब यो चलचित्र प्रदर्शनमा आउँदैछ मैले जानकारी गराइसकेको छु र अबलाई कुराकानी गर्छु प्रदर्शन भइराखेको चलचित्र लभ फरिवर लभ फरिवार यतिखेर प्रदर्शन भइराखेको छ देशका विभिन्न स्थानमा विभिन्न स्टेसनमा चलचित्र पत्रकार प्रदर्शन भइराखेको छ शङ्कराचार्य फिल्मका निर्देशक राजाचार्य निर्माता र शङ्कराचार्य राजार्य यी दुवै बाबु छोरा अहिले निकै खुसी छन् है किनकि फिल्मले राम्रो व्यापार गरेको छ जहाँ जहाँ प्रदर्शन भइराखेको छ त्यहाँ त्यहाँको स्टेसन बाटो भने निकै राम्रो व्यापार गरेको कारण गजबले गजबको फिल्म बनाएको छु भने त्यही प्रदर्शन गर्नुभन्दा अगाडि र निकै राम्रो फिल्म बनाएकोले गर्दा चाहिँ यो फिल्म यतिखेर अलिकति चर्चामा छ र रा फिल्मले राम्रो कमाई कमाएको जानकारी मलाई प्राप्त भएको छ वेल अब के स्टेसनमा यो फिल्म अझ चलिराखेको छ मार्गमा भने यो चलचित्र फेरिरहेको छ अब देशका अझै सिनेमा केही सिनेमा घरमा प्रदर्शन भइराखेको छ सा। चेतन सापुटाको संगीत सा। गजित विष्ट सुमिना घिमरे निरज बरा शङ्कर आचार्य राजा आचार्य लगायत कलाकारको केन्द्रीय भूमिका रहेको छ लभ फरिभर यतिखेर प्रदर्शन भएर छ लभ फरिभरको यो इन्फर्मेसन पछि अब म कुराकानी गर्छु जन्जिर र झन्झीर अब प्रदर्शनमा आउँदैछ भदोको दोस्रो साताबाट प्रदर्शनमा आउने भएको छ चलचित्र जन्जिर शोभित बस्नेत फिल्मका निर्देशक प्रस्तुतकर्ता करूण क्रेजी र कलाकार को कुरा हर्षिका श्रेष्ठ जयकिसन बस्नेत सुनिल राव लगायत कलाकारको प्रमुख भूमिका रहेको छ र टङ्क बुडा थोकेको संगीत रहेको छ चलचित्र जन्जिरमा र जन्जिर निकै नै राम्रो बनेको कुराकानी गर्दै राखेका छन् प्रस्तुतकर्ता करम ट्रेजी र योभन्दा अगाडि ओम फिल्म बनाइसकेका छन् र ओमले जति व्यापार गर्नुपर्ने थियो त्यति व्यापार गर्न सकेन र निकै चर्चा पनि थियो ओमको किनकि नेपाली फिल्म इन्डस्ट्रीमै एउटा शब्दबाट बनेको नाम फिल्मको नाम चाहिँ एउटा शब्दबाट एको थियो र त्यो हिसाबले पनि चर्चा बैठुलिएको थियो तर चर्चा अनुरूपको व्यापार बिजनेस भने गर्न सकेन र करण केर्जीले विभिन्न मिडिया मार्फत फिल्म निकै राम्रो बनाएको छु भनेका थिए ओम उन तर आ, उनले भनेअनुसारको व्यापार भनेअनुसारको फिल्म चाहिँ बनेको थिएन र अब जन्जिर उनले बनाएका छन् र सुमित बस्नेतले पनि गजबको काम गरेका छन् निकै मेहनत गरेका छन् एज इज, एज इज, अ इन्चार्ज टिमले निकै राम्रो काम गरेको छ र सङ्गीत साङ्गीतिक हिसाबले कुराकानी गर्ने हो भने पनि सङ्गीत पक्ष पनि निकै नै उत्कृष्ट रहेको संगीत कलाकारीत मूँ जंजीर निके कड़ी कर गीत गीत सुन गीत ब्रेक में जानकारी नहीं पल तिमी साथ जस आयो मेरो जीवन में बाहर आयो मेरो यो मन में कन्ने लग जब तुम टा कुण नहीं जब कथाकी परी मेरे सामू आए जो खोजे महीले मैं आज पाए जस्तु सुने की पारी मेरे सामू आए जस्तु खोजे महीले लाखों सानी मैं आज पाए जस्तु काचू नाचू लग पल जब तिमी मेरे साम हो किन्न प्यारो प्यारो प्यारोन पल जब तिमी मेरे साथ हो त प्रतिशत का साथ कायुर्वेदिक उपचार, उपचार। चार खान छुटाउने दस केजीसम्म शरीरको मोटोपन घटाउनेम टी एो मेटासल चार इन्चसम्म उचाइ बढाउने डाक्टर आयुर्वेद स्टेप दस केजीसम्म मोटोपन बढाउने कपाल छर्न रोगी तुरन्त उमार्ने हेयर बिल्डिङ फाइबर चौरी हटाउने ल्यान्ड कम फ्रेम अनुहार शरीर गोरु बनाउने अनाइ बिम्बो रूप अमृत फियर अनुहारको चाया पोतो फोर हटाउने एन्जेलिप क्रिम हार्ड जोडनी नसा चियापिएको बात समस्याको लागि पाइन्छ सम्पर्क फिनिक्स लाइफ केयर सेन्टर जनपा दुई टाढी हङकङ बजार प्रोपराइटर तारा खड्का फोन शून्य छपन्न पाँच दुई सय बयासी मोबाइल अन्ठानब्बे चार त्रिपन्न पुन छ फ्री होम को पनि व्यवस्था रहेको छ मेरो सुट तयार भयो होला नि कहाँ हुनु नि बाबु यो पुरानो मेसिन जति बनाए पनि बन्दै बनेन फेरि नयाँ मेसिन ल्याएको यो पनि त्यस्तै कहिले के बिग्रिन्छ कहिले के बिग्रिन्छ ल हेन ताई मैं पैलें समझा होना तिलाई मेसिन मरमत करे संध्या सिलाई मेसिन मरमत हजार पूर्वी चितौवन में बीसों वर्ष देखि सेवा पुराध्या सिलाई मेसिन मर्मत तथा बिक्री केन्द्र में दक्ष कालीगढ़ द्वारा मेसिन मरमत कर सीलाई मेसिन में दुई वर्ष वारंटी का साथ ही खरीद बिक्री संपर्क संध्या सिलाई मेसिन मर्म तथा बिक्री केन्द्र मेन रोड टाणी फोन नंबर शून्य छप्पन छ चौरानब्बे तीन सौ पांच मोबाइल नंबर अंठानब्बे चार सचासव चार सड़तीस प्रोपराइटर बीरेंद्र शर्मा सुपथ मूल्य पाइन हम कहा, कहा रोकियो कंपनी को धारो सात वर्ष को गारेटी पांडा मोटर रिजाल पोलटैंकी धारा फिटिंग पाइप पाइप पीबीसी को जानकारी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 हजुर हामीले कहाँ बर्सर पेन्ट सिमेन्ट जानकी थर्मल पानी ट्याङ्क भगवती इन्डस्ट्रिज प्रालीबाट उत्पादित जापानिज कोला ब्रिस्टलका विभिन्न साइजका जस्ता पाता फिटिङ पाइप सम्पूर्ण निर्माण सामग्री टोयलेट बाथरूमको सेनेटरीका सामान सुपथ मूल्यमा पाइन्छ साथै दस वर्ष ग्यारेन्टी भएको पेरिवर धाराको पूर्वी चेतोनको एक आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छको लागि सम्पर्क शीतल इन्टरप्राइजेस रत्नगर आठ बकुलहरेडियो अर्पणको कार्यालय अगाडि त सय सात मोबाइल चार एकाउन्न शून्य अठहत्तर चार पचास उनाल ए सुन आज आवासको बिहेमा गएको दुलालाई हेर्नु सट्टा सबैले मलाई मात्र हेरिराखेका थिए किन होला हेरिहाल्छन् यति राम्रो सुट लगाएर गएपछि त्यसमाथि बागलुङ काली टेल हजार हामी कहाँ रेमन्ड बिमल गिनी कपड़ा उपलब्ध छुनाई सिलाई बुने कार्य करवाह वर्तबंध का कपड़ा सुपथ मूल्य में पाइन संपर्क बागलुंगाली टर्स एंड सटिंग सुटिंग सेन्टरिचार पर्स बजार प्रोपाइटर चित्रबहादुर परिवार मोबाइल नंबर अंठानब्बे चार पचास अड़सठी पांच सौ पचास पुनस् हमी कहाँ संपूर्ण स्कूल का शिक्षक का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 हजूर हमी कहां स्वदेशी तथा विदेशी फर्नीचर सोफा सेट स्टील दराजिश दराज बक्स पलंग पाने कोडर अनुसार संपूर्ण सामान सुपथ मूल्य में पाइन <गण> संपर्क मनोकामना फर्नीचर उद्योग रणबाएक बकुहर दूरसा रोड अरयल सप्लाइज को अगाड़ी मोबाइल अंठानब्बे चार पचास रामजी तिमल जाडो होस् वा गर्मी विवाह होस् या पार्टीको लागि सधैँ सम्झनुहोस् विधान इन्टरप्राइजेस एन्ड होलसेल पसललाई हजुर स्वदेशी तथा विदेशी पिय पदार्थहरू होलसेल तथा खुद्रा बिक्री वितरण गरिनुको साथै होम डेलिभरीको पनि व्यवस्था रहेको जानकारी गराइन्छ सम्पर्क विधान इन्टरप्राइजेस एन्ड होलसेल पसल रत्नगर दुई टाँडी सिनेमा हल रोड बुद्ध चौक राजु चौधरी मोबाइल नम्बर अन्ठानब्बे नमस्कार म नायक मुकेश ढगाल यतिखेर तपाईँहरू सुन्दै हुनुहुन्छ सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगाअर्जमा कार्यक्रम एक्सन कर Okay, को बाकी समीमा, पनी खार्दी -खार्दी के बाकी हार्दिक हार्दिक स्वागत सायिक रेडियो रेडियो एक सौ चार तब्लिक एक्शन सुनिरहनु भएको छ र प्रोग्राम एक्सन कट आउने गर्छ प्रत्येक साताको शनिबार बिहान दस बजेकोपछि करिब करिब एघार नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधिको चर्चा परिचर्चा गर्दै राखेका छौँ प्रदर्शन भइराखेका चलचित्रहरू प्रदर्शनको नजिक नजिक आउनु लागेका चलचित्रहरू र प्रदर्शन भइराखेका यी चलचित्रले के कस्तो व्यापार गरिराखेका छन् र चलचित्र कर्मीसँगको रमाइलो कुराकानी पनि प्रस्तुत गर्दै राखेका छौँ प्रोग्राम एक्सन कटमा भित्र छु म सागर अनि मेरो आवाजलाई तपाईँको रेडियो सेट त्यस्तै मोबाइल सेटसम्म पुऱ्याउने काम कन्ट्रोलबाट मैले महसुस महसुस बाट यो ता कल्याण घिमिरे कल्याणजी हार्दिक स्वागत छ आ, ओके अब श्रावण बत्तिस गतिबाट चलचित्र महसुस प्रदर्शनमा आउँदैछ यहाँले यो फिल्मलाई कसरी हेर्नु भएको छ र यो फिल्म कतिवटा स्टेसनमा लाग्दैछ र कसरी प्लानिङ बनाइरहनु भएको छ कसरी व्यवस्थापन गरिरहनु भएको छ बताइदिनुहोस् न यो फिल्म काठमाडौँ बाहेक बाहिरका धेरै मेजर स्टेसनहरूमा लाग्दैछ होइन हजुर महसुस भनेको नेपाली फिल्मको र इन्डस्ट्रीमा अहिले जुन फिल्महरूको धराशयी भएको बेलामा एउटा सबैले आश गरेको चलचित्र हो अनि राम्रो एउटा फिल्म बनाएको छ यो फिल्म चल्नुपर्छ भन्ने सबै साथीभाइहरूको भनाइ पनि छ र जहाँसम्म लाग्छ हामीलाई पनि फिल्म राम्रो बनेको छ चल्छ भन्ने हामीलाई विश्वास छ हजुर ओके अब कतिवटा सिनेमा घरमा लाग्ने भयो बत्तीस गते अल नेपाल रिलिज गर्दै हुनुहुन्छ कतिवटा सिनेमा घरमा रिलिज गर्दै हुनुहुन्छ सबै च्यानलभन्दा जस्तो हामीले नेपालीहरू जति चालिस पैँतालिसवटा लाउने एउटा परिपाटी छ नि पुरै सबै फ्रीमा लाउने भनेर लाउँछौँ नि नी। त्यो चाहिँ गर्दै छैन मैले यो पार्टी किन गरेको छैन भने मेजर मेजर स्टेसन <सँआ> जस्तो मानव फर एक्जाम्पल नारायणगण एउटा बजार भयो भने नारायण एउटा मन्त्रालयमा त्यहाँ तामी दुई दुईवटामा लाग्न सक्छ जस्तो तपाईँ टाढी लाग्न सक्छ गैनाकोट लाग्न सक्छ र त्यो गर्दिनँ म मतलब नानजार एउटा लगायो एटवटा एउटा स्टेसन भयो पूर्व बजारमा जस्तो धरान भयो अनि त्यहाँबाट तपाईँ लगेर दमक भयो अनि बृटा मोड भयो अनि यस्तो यसरी एउटा मेजर मेजर स्टेसन मात्रै कभर गरिरहेको अहिले किनभने सबैको भनाइ पनि साथीहरू सहयोग के आयो भने धेरै हलमा लाएर जो आउने भन्दा पनि भोलि त्यो टाइम दिन पनि सकिँदैन अनि हामी कलाकार लिएर घुम्दैछौँ सबैभन्दा मेजर कुरा छ किनभने योपालि आर्यन केकी बेनिसा अनि यो मिम नै घुम्दैछौँ सबै ठाउँमा पुग्नु पर्ने पनि हुन्छ होइन हजुर अनि भोलि यो सेकेन्ड च्यानल अनि अरू लाउने भन्ने तयारी गरेर यसरी लाउँदैछौँ सर कस्तो बनेको छ यो फिल्मको विषयवस्तु के हो फिल्मले दिन खोजेको के हो अलिकति बताइदिनुहोस् न फिल्म अब जसले पनि अहिलेसम्म फिल्म हेर्नु भएको छ सबैले मन पराउनु भएको छ राम्रो भन्नुभएको छ मतलब जसरी यो यो फिल्मको दिन के खोजेको भन्दा पनि एउटा व्यावसायिक चलचित्र हो होइन म यसमा म्यासेज भनेको त्यस्तो जस्तो श्रीमानमा जस्तो आँसेर एउटा म्यासेज हुन्छ त्यस्तो खालको म्यासेज होइन त्यसको पनि एउटा माया र दयामा फरक के हुन्छ भन्ने खालको एउटा एउटा कन्सेप्ट छ यसमा एउटा सिम्पल स्विट आ, आ, सोफा सब, ए, लाग लाग फिल्म आर्यनलाई मा मागे हो या स्टारका भ्यालु अझ सब पनि छ होइन आर्यन बिक्ने हिसाबले आर्यनलाई तपाईँले फिल्ममा लिनुभयो के हो बता केही पनि थिएनौँ जस्तो श्रीमानको बेला म नै खेलेँ प्लेक्ने गरेँ भने त्यसमा मलाई सुट हुन्थ्यो मैले खेलेँ जस्तो यो पालि पनि म गर्छु भनेर मैले हाम्रो नभललाई भने नभल नवल दाइ तपाईँ गर्नुहोस् भने जब मैले स्टोरी सुने जब फाइनल भएर हामी बस्यौँ मलाई कहीँ कतै पनि म सुट भइनँ मलाई जचिनँ म अनि मैले आरएनलाई बोलाएर आरएन तिमी नै गर्नुपर्छ भनेर बोलाएर उसलाई काम गराएको मैले जसरी होइन आरएनको डिमान्ड भन्दा पनि फिल्मले आरएन नै खोज्छ जस्तो भोलि तपाईँ फिल्म हेर्नुभयो भने त्यो आरएनलाई ठिक रहेछ है भन्ने फिल हुन्छ हजुर ओके त्यो हिसाबले चाहिँ तपाईँले आर्यनलाई लिनुभयो है ओके अब पछिल्लो समयमा अलिकति चर्चाको चर्चा भइराखेको छ कि महसुस फिल्म एज अ निर्माता कल्याण घिमिरेको पनि महत्त्वकांक्षी चलचित्र नायक आरएन सिक्देलको पनि महत्त्वकांक्षी चलचित्र बेनिसा त्यसरी केकीको पनि महत्त्वकांक्षी चलचित्र भनेर भनिएको छ नि त खास के हो बताइदिनुहोस् न चर पनि जुन योभन्दा अगाडि फिल्महरू गरिरहेको थियो त्योभन्दा फरक खालको भन्दा पनि उसले एउटा राम्रो रोलमा राम्रो राम काम गरेको छ होइन त्यो छ भने आर्यनको लागि पनि यस्तो योभन्दा अगाडि आर्यनले जति पनि फिल्महरू गर्यो त्योभन्दा उसले गरेको फिल्ममा एउटा राम्रो जति एउटा आर्यनमा एउटा आरोप छन् एउटै खालको मतलब काम गर्छ चेन्ज आएन भन्छ योसँग आर्यनले देखाउने ठाउँहरू छ र देखाएको पनि छ त्यो हिसाबमा भयो अब आज अ नभलले पनि अब फर्स्ट श्रीमान गरिसकेपछि दोस्रो अब उसको पनि एकदमै राम्रो चलचित्र बनाऊ है भन्ने एउटा आश गरेको चलचित्र हो आश अब योभन्दा अगाडि आर्यनको फिल्मले पनि त्यति व्यापार चाहिँ गरेको होइन नि त अलिकति चेन्ज ल्याउन खोजेका फिल्महरू पनि छन् आर्यनका होइन तर त्यति राम्रो व्यापार गर्न सकिनँ पुरा घाटामै गयो भन्ने हल्ला पनि थियो अब यो फिल्म चाहिँ के गर्ला यहाँलाई के लाग्छ भन्नुहोस् त होइन योभन्दा अगाडि आर्यनको चलचित्र आर्यन चले पनि फिल्महरू चलाउने एकदम पक्का सही हो मलाई के विश्वास भने म भोलि के गर्छ भन्दा पनि फिल्म राम्रो बनेको छ होइन किनभने दर्शकले हेर्ने पनि फिल्मै हेर्ने हो क्या भोलिको दिन भनेको आरए मात्रै भएर हेरिदिने भयो अब सबै फिल्म हिँड्नु पर्थ्यो होइन होइन फिल्म राम्रो भएपछि अटोमेटिक चल्छ अनि दर्शकले पनि खोजेको पनि हामीले दुर्बाक्य कुरा के छ भने हामीले परिवारसँग बसेर हेर्ने मिलाको कल्चर बनाउँदै पारेनौँ अनि दर्शक हाउसमा आउने वातावरण नै बनाइदिनु भनेपछि योपालि हामी सबै मिलेर चर्चा पाइ राखेको छ है सुरेश अधिकारीको सङ्गीतलाई धेरै दर्शकले रुचाइसक्नु भएको छ है अब अलिकति टेक्नोलोजीको कुराकानी गरौँ सँगै लोकेसनको कुराकानी पनि गरौँ है के छ टेक्नोलोजीको हिसाबले कतिको रिच छ महसुस एकदम रिच जस्तो हामीले अब रेडबाट गरेको जस्तो तपाईँ अहिले यतिको पछिसम्म जस्तो योभन्दा अगाडि नै दिनु सकिसकेका हामी किन नै अलि ढिला रिलिज पनि गऱ्यौँ भने सबै यो प्राविधिक पक्षहरूलाई नै बलियो होस् भनेर चाहिँ जस्तो भोलि आएको लोकेसनको कुराहरू गर्नुभयो काठमाडौँ र काठमाडौँभन्दा बाहिर हामी गानको लागि एउटा ठाउँमा गयौँ यो कि गयौँ त्योभन्दा बाहिर गएनौँ किनभने त्यो बाहिरको डिमान्ड थिएन स्प्रिडमा होइन अनि काठमाडौँ भ्याली र त्यो मात्रै गऱ्यौँ हजुर ओके ठिक छ अब साउन्ड बत्तिस गति बाटो चलचित्र महसुस हुँदैछ र प्रोग्रामको हामी चरणमा छौँ अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो एक सय चार तपाईँलाई पाँच मेगा बस्नु हुने लाखौँ लाख श्रोपाहरूलाई म उहाँहरूलाई एउटै मात्र अनुरोध के गर्छु भने जस्तै जसरी तपाईँले श्रीमान मन्त्र राम्रो बनाएको छु होइन एकचोटि हुन्छ यहाँको चलचित्र महसुसले निकै राम्रो व्यापार गर्दै जाओस् र श्रावण बत्तीस गतेबाट यो चलचित्र प्रदर्शनमा आउने भएको छ र श्रावण बत्तीस गते अन्य केही सिनेमा पनि प्रदर्शनमा आउँदैछ र महसुसले पनि निकै राम्रो व्यापार गरोस् हाम्रो तर्फबाट इन्चार्ज टिमको तर्फबाट शुभकामना छ अहिले पनि छुट्यौँ नमस्कार ओके यतिखेर okay, मैले कुराकानी गरिराखेको थिएँ चलचित्र महसुस का निर्माता कल्याण घिमिरसँग र महसुस श्रावण बत्तीस गतिबाट प्रदर्शनमा आउँदैछ नौ नेपाल फिल्मका निर्देशकिदल भैनिश हमाल के, के अधिकारी निर शाह लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र महसुसमा र श्रावण अठार गतिको कुराकानी गर्छु र श्रावण अठार गति लफडा पनि प्रदर्शनमा आउँदैछ प्रस्तुत नारायण खतेडाको लगानी रहेको छ चलचित्र लफडामा र साउन्ड अठार गतिबाट प्रदर्शनमा आउनु लागेको चलचित्र लफुरालाई लिएर नानी एउटा निकै आशावादी रहेका छन् र त्यो सो मितिमा अनि केही सिनेमा प्रदर्शन आए तापनि आफ्नो सिनेमाले चाहिँ निकै राम्रो व्यापार गर्ने कुरा चाहिँ उनी ढु ढुक्क नै छन् अब फिल्मले के कस्तो व्यापार गर्ने हो त्यो पनि हेर्न बाँकी छ र लफुराको थप परिचय हो भने मुकेश ढग्का रागिनी खड्गे झर्ना थापा प्रमोद खड्का सुनिल थापा सुनित दत्त पाण्डे लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ चलचित्र लफडामा र किशोर चौधरीको कथा निर्देशन रहेको छ चलचित्र लफडा र अशोक श्रेष्ठको पनि केही लगानी रहेको छ चलचित्र लफडामा र चलचित्रको पब्लिसिटी अझ व्यापक तरिकाले अगाडि बढाउने सोच बनाइराखेका छन् प्रस्तुतकर्ता नारायण खतेडा खतेौडा र श्रामको एक दुई गतेतिरबाट चाहिँ देशव्यापी रूपमा चलचित्र लफडा प्रदर्शन हुन्छ त्यहाँ त्यहाँ गएर प्रेस टी गर्ने योजना पनि बनाइराखेका छन् र फिल्म जति जति नजिकिँदैछ त्यति त्यति पब्लिसिटीलाई अलिकति व्यापक तरिकाले अगाडि बढाइराखेका छन् र चलचित्र लफडाको स्टोरीको कुराकानी गर्ने हो भने मान्छेमा जबसम्म स्वार्थको भावना रहिरहन्छ तबसम्म लफा भन्ने परिस्थितिको सामना चाहिँ गरिरहनु पर्नेछ एउटा नारी प्रधान चलचित्र एउटा पारिवारिक र सामाजिक प्रधान चलचित्र हो चलचित्र लफडा र अहिले आइराखेका जति पनि स्वेक्स कन्टेन्टमा फिल्म बनाइराखेका छन् त्यो कन्टेन्टभन्दा चाहिँ अलिकति फरक धारमा निर्माण भएको चलचित्र जुन चलचित्रले चाहिँ आम दर्शकसँगै युवा पुस्ता र अलिकति पाका दर्शकलाई पनि फोकस गरेर र हलमा चाहिँ युवा पुस्ता भ नभइकन पाका अलिकति उमेर ढल्केका दर्शकले पनि हेर्न लायक बनेको छ चलचित्र लफडा रा। र अब के कस्तो व्यापार गर्ने हो यो चलचित्रले कतिको सफलता पाउने हो त्यो पनि हेर्न बाँकी छ र योभन्दा अगाडि यसै बिहानरले भेटी पनि बनाइरह बनाइसकेको छ र भेटीले चाहिँ त्यति राम्रो व्यवहार भने गर्न सकेन र अब यो चलचित्रले के कस्तो गर्ने हो भेटी पुरानै धारको भए तापनि युवा पुस्तालाई त्यति फोकस भने गरेको थिएन र अब लफडाले युवा पुस्तालाई त फोकस गरेको छ तर अब दर्शकले जो सिनेमा हेर आउनु छ अन्य वर्गका दर्शकले चाहिँ कतिको रुचाउने हो चलचित्र लफडालाई गीत साथी सम्पूर्ण सो मच भन्न चाहन्छु नहिनु हिलमा फिर्लाने चाला नलगाऊ फेम पाउडर जुमी दिउला चाला नहिनु हिलमा फिर्लाने चाला नलगाऊ फेम पाउडर जुमी दिउला चाला छौबाट हेर्द त प्यास लाग्यो आँखा धरि हेर्द झन प्यास लाग्यो भाकिउले हेर्द त झन लाग्यो ओठो ठोकि हेर्द त झनै छुटलातै छु मतै छु म